नमस्कार अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइन संसारभरि के साथ सुनिरहनु भएको अपरा चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ मच्चरीय राजनैतिक समितिले दलहरू बीचको विवाद समाधानका लागि गठन गरेको कार्यदलको कार्यदलको आज बसेको बैठक निष्कर्ष बेन भएको छ नयाँ वानेश्वर स्थित सेना समायोजन विषय समितिको सचिवालयमा आज बसेको कार्यदलको बैठकमा निर्वाचन कानून थ्रेश्वड़ लगायतका विषयमा छलफल भए पनि कुनै निष्कर्ष निस्कन नसकेको एमालेका नेता अग्नि खरेलले जानकारी दिनुभएको छ उच्च स्तरीय समितिमा कुरा मिल्न नसकेको संविधान सभा सदस्य संख्या निर्वाचन कानून थ्रेश्वड़ लगायतका विषयमा भोलि राजनैतिक दलका शीर्ष नेताहरूसँग छलफल गरिने गरी आजको बैठक सकिएको उहाँले जानकारी दिनुभएको अन्तरिम सरकारलाई सहयोग गर्न गठित उच्च स्तरीय राजनैतिक समितिले लामो समयदेखि निर्वाचनका लागि आवश्यक विषय वस्तुमा सहमति uh, गर्न नसक्दा निर्वाचनको मिति घोषणा समेत पछाडि धक्किलिँदै गएको छ प्रमुख चार दलका दुई जना नेता सम्मिलित कार्यदललाई आजसम्ममा विवादित विषयमा सहमति खोज्ने कार्यदिशा दिइएको भए पनि कुनै ठोस सहमति हुन नसकेपछि भोलि बस्ने उच्च राजनीतिक समितिको बैठकसँगै कार्यदलका सदस्यहरू समेत बसेर छलफल गर्ने गरी बैठक सकिएको नेता खरेलले जानकारी दिनुभएको छ थ्रेष्ठौल संविधान सभा सदस्य संख्या विषयमा कंग्रेस र एमएलए एकातिर छन् भने एकीकृत माओवादी र मधेस मोर्चा अर्कोतिर रहेका छन् जसका कारण सरकार ने संविधानसभा निर्वाचन को मिति तोक्न सकते एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले चारदलीयमा चा। कार्यकर्ता संघको अन्तर्क्रियामा प्रचण्डले अहिलेसम्म कंग्रेस ए मालिक आलटालका कारण संविधान सभाको निर्वाचनको मिति घोषणा हुन नसकेको आरोप लगाउनु भएको छ चुनावको मिति तोक्नका लागि दलहरूले छलफललाई तीव्रता दिएका कारण भोलिसम्ममा मिति घोषणा हुन सक्ने सम्भावना रहेको उहाँको भनाइ छ मंगिमा संविधान सभाको चुनाव गरेर छान्चना अनुसार नै सरकार राजनैतिक दलबीच सल्फल अगाडि बढिरहेको अध्यक्ष प्रचण्डले बताउनु भएको छ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले मुलुकलाई निकास दिन आगामी चुनावमा व्यक्ति र पार्टीको भन्दा लोकतन्त्रको जित आवश्यक भएको बताउनु भएको छ आज राजधानीमा गरिएको कार्यक्रममा नेता नेपालले राजनीतिक अस्थिरताको अन्त्य गर्न सके मात्र मुलुक अघि बढ़न सक्ने बताउनु भएको हो राजनीतिक संस्कार विकास हुन नसकेकाले राजनीति पैसा कमाउने व्यवसाय बन्दै गएको नेता नेपालको भनाइ थियो आम जनताले सबै पार्टी र राजनीतिज्ञलाई एउटै डालोमा राखेर हेर्नुभन्दा सही र गलत छुट्याउनु आवश्यक भएको उहाँको भनाइ छ एक दुई र पार्टीले गर्दा नेपाली राजनीतिको छवि नै बिग्रेको समेत नेपालले दावी गर्नुभएको छ चितवनको कुम्रोज गाविसलाई नेपालकै पहिलो नमुना गोबर टेकबहादुर घरले एक समारोहका गोबर ग्यास गाविस घोषणा गर्नुभएको घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले गोबर ग्यास निर्माणले मानव स्वास्थ्य आर्थिक पक्ष वन तथा वन्यजन्तु संरक्षण र वातावरण मद्दत पुग्ने बताउनु भएको छ उहाँले कुम्रोज गाविसमा भएको उदाहरणले कामलाई निरन्तरता दिन आवश्यक रहेको समेत औलाउनु भएको छ कुम्रोजमा चार सय टन दाउरा खपत हुने गरेको गोबर ग्यास निर्माणपछि दाउराको बचत हुने भनाइ थियो बुढीराप्ती उपभोक्ता समितिको सक्रियतामा नमुना गोबर ग्यास गाविस घोषणा गरिएको हो गाविसमा असी प्रतिशतले गोबर ग्यास निर्माण गरिसकेको बुढी उपभोक्ता समितिका अध्यक्ष कुल प्रसाद जानकारी दिनुभएको छ भूषालका अनुसार एक हजार सात पचास घरधुरी रहेको कुमरोज गाविसमा अहिले समूहमा एक हजार तिन सय चौरात्तर घरमा गोबर ग्यास निर्माण गरिएको र बाँकी घरधुरीमा गोबर ग्यास निर्माण कार्य पनि चलिरहेको छ कार्यक्रममा बिएसपी नेपालका कार्यकारी निर्देशक बलराम श्रेष्ठले चितवनमा सोह्र हजार बायोग्यास प्लान्ट निर्माण भएको जानकारी दिँदै गोबर ग्यास निर्माणले बहुआमै फाइदा पुगेको बताउनु भएको छ त्यस्तै राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रका कार्यक्रम संयोजक चिरञ्जीवी पोखरेलले गोबर ग्यास निर्माणले महिलाको स्वास्थ्य स्वस्थ हुने जैविक विविधता संरक्षणमा फाइदा पुग्ने समेत बताउनु भएको छ कार्यक्रममा विश्व वन्यजन्तु कोषका उपनिर्देशक शिवराम भट्ट वन विभागका महानिर्देशक विश्वनाथ ओली राष्ट्रिय निकुञ्ज तथा वन संरक्षण विभागका महानिर्देशक मेघबहादुर पाण्डे चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकारी कमलचङ कुवर मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष एमबहादुर परियार मध्यमाञ्चल वन निर्देशनालयका निर्देशक राजेन्द्र देवप्रसाद यादव लगायतले बोल्नुभएको थियो कार्यक्रम बोडी राप्ती उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद भुषालको अध्यक्षतामा भएको थियो टर्कीि जारी आंदोलन का क्रम में नौ सी जना गिरफ्तार भैया सरकार विरोधी प्रदर्शन का क्रम में प्रहरी संग झड़प में उनासना घाइते राजधानी इस्तांबुल में आंदोलन का क्रम में उन्नी पकड़ पड़ेगा पार्क में व्यावसायी भवन निर्माण करने निर्णय करे तनाव उत्पन्न हो आक्रोशित आंदोलनकारोड़फोड़ कर समेत कर अंतरिम सरकार का मंत्री मोहम्मद गुलेर का अनुसार पकड़ा पड़े मध्य तोडफोडमा संलग्नहरूलाई केही समय प्रहरी नियन्त्रणमा नै राखिनेछ शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले हस्तक्षेप गरेपछि विद्रोहीले तनावको रूप लिएको बिबिसी अनलाइनले जनाएको छ र नेपाल खेलकुद पत्रकार मञ्चले दसौँ स्पोर्ट अवार्डका लागि वर्षको लोकप्रिय खेलाडीको मनोनयन सार्वजनिक गरेको छ मञ्चले आज राजधानीमा पत्रकार सम्मेलन गरी आगामी अठार गते प्रदान गरिने अवाड़ का मनोनयन गरेको हो मनोनयन के सूची अनुसार लोकप्रिय खिलाड़ी नेपाली राष्ट्रीय क्रिकेट टोरी कप्तान पारस खड़का फुटबल का अगजीत श्रेष्ठ एथलेटिक्स केसरी चौधरी रौड़ी का श्रीष गुरुंग उकना गुरुंग पड़े खेलकूद पत्रकार मंच का सचिव प्रकाश तिमल सिन्हा गठन कर वर्ष का लोकप्रिय खिलाड़ी मनोनयन सूची तैयार पारे हो लोकप्रिय खिलाड़ी को आएको आधार में मैं हएपनी इसपटक देखिमाजिक साल फेसबुक समेत भोटिंग मतदान स्थान पाने अपराजी सकोजिता ए हजुर आज मैले गहना किनेर ल्याएँ नि एक पटक नसोधी अ, हजुर पनि त्यसै रिसाउनुहुन्छ भने घर गहना सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुन्चादी ज्यासलबाट